धारा पच्चिस स्वास्थ्य पक्ष राष्ट्रहरूले अपाङ्गताको आधारमा हुने भेदभाव बिना अपाङ्गता भएका व्यक्तिहरूलाई उच्चतम प्राप्य स्तरको स्वास्थ्य प्राप्त गर्ने अधिकार भएको स्वीकार गर्छन् पक्ष राष्ट्रहरूले स्वास्थ्यसँग सम्बन्धित पुनस्थापना लगायत लैङ्गिक संवेदनशील भएका स्वास्थ्य सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँच भएको सुनिश्चित गर्न सम्पूर्ण उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् खास गरी पक्ष राष्ट्रहरूले देहाएका कुराहरू गर्नेछन् अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य व्यक्तिहरूलाई प्रदान गरिए अनुसारकै तह गुण र स्तरको निशुल्क वा धान्न सकिने यौन्जन्य र प्रजनन स्वास्थ्य तथा जनसङ्ख्यामा आधारित सार्वजनिक स्वास्थ्य कार्यक्रमका क्षेत्रहरूमा लगायत अन्य स्वास्थ्य उपचार र कार्यक्रमहरू प्रदान गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष गरी निजहरूले अपाङ्गताको कारणले आवश्यक पर्ने उपयुक्तता अनुसार यथा समय पहिचान तथा हस्तक्षेप गर्ने एवं बच्चा तथा वृद्ध व्यक्तिहरू लगायत अन्य व्यक्तिहरूमा थप अपाङ्गता न्यूनीकरण वा रोकथाम गर्न तयार गरिएका सेवाहरू लगायत स्वास्थ्य सेवाहरू प्रदान गर्ने ग्रामीण क्षेत्रहरू लगायत मानिसहरूको आफ्नो समुदायको सम्भव भएसम्म नजिक हुने गरी त्यस्ता स्वास्थ्य सेवाहरू प्रदान गर्ने तालिम एवं सार्वजनिक र निजी स्वास्थ्य उपचारका लागि नैतिक मापदण्डहरूको कार्यान्वयनको माध्यमबाट मानव अधिकार मर्यादा स्वेच्छता र अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता लगायतका विषयहरूमा सचेतना अभिवृद्धि गरी स्वतन्त्र तथा सुसूचित सहमतिका आधारमा समेत अन्य व्यक्ति सरकार स्तरीय उपचार अपांगता भएका व्यक्तिहरूलाई प्रदान गर्न स्वास्थ्य व्यवसायहरूलाई लगाउने राष्ट्रिय कानुनले स्वास्थ्य बिमा र जीवन बिमालाई अनुमति दिएको अवस्थामा त्यस्तो बिमाको व्यवस्थामा अपाङ्गता भएका व्यक्तिहरू विरुद्धको भेदभावलाई निषेध गर्ने तथा त्यस्तो बिमा स्वच्छ र उचित ढङ्गमा प्रदान गरिने अपाङ्गताको आधारमा स्वास्थ्य उपचार वा स्वास्थ्य सेवा वा खाद्यान्न वा पेय पदार्थको भेदभावकारी अस्वीकृतिलाई रोक्ने